नमस्कार अनि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँग इन्टरनेट अनलाइनमा कार्यक्रम शुभ बिहानीमा रहेर हामीले तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ आजको उप तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी देखाउँछ यस गरी आजको उन्नाइस घण्टे प्रसारणमा वैज्य पुन चार थप्लो पाँच वैड्सको उन्नाइस घण्टे प्रसारणमा के कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नै पठाउन पाएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौं कार्यक्रमको थालन गरौं आजको पञ्चाङ्गबाट आज मेती दुई हजार साल असार अठारको थियो मंगलबार असार कृष्ण पक्ष दशम नेपाल सम्बन्ध एघार सय तेत्तीस सन् दुई हजार तेह्र जुलाई आजको राशिफल आजको राशिफलले बाईको दिनलाई कसरी देखाउँछु त सुरुमा मेष राशि लागि आजको दिन काम बनने खाल को समय को को आर्थिक लाभ होने समय रासी। रासी हुने तपाईको लागि आजको दिन आफन्तमा धार्मिक तथा सामाजिक काम बन्ने खालको समय रहेको छ मन प्रसन्न रहने खालको समय छ व्यापारमा प्रगति हुनेछ कर्कुट राशि हुने तपाईँको लागि आजको दिन धार्मिक एवं सामाजिक काममा लाग्नुपर्ने खालको समय छ धनलाभर्ष उत्पन्न हुने खालको समय पनि छ शैक्षिक गतिविधिबाट सफलता मिल्नेछ सिंह राशि हुने तपाईँको लागि परिवारसँगको रुमाइलो कुराकानीले गर्दा मन प्रसन्न रहनेछ यात्रुको लागि राम्रो समय पनि छ कामबाट पनि राम्रै फाइदा लिन सक्नुहुनेछ कन्या राशि आज को दिन काम थोड़े फायदा सामिक सदभाव बनी फसिक उठने समय तुला राशि क्षेत्रको काम सम्पन्न हुने खालको समय देखिन्छ तपाईँको घर आँगनमा अतिथि आगमनको समय वृश्चिक राशि हुने तपाईँको लागि आजको दिन बौद्धिक काममा सफलता मिल्ने देखिन्छ नयाँ वस्तुको उत्पादन हुने देखिन्छ आफन्तबाट त्यति राम्रोसँग तपाईँलाई विश्वास नहुन पनि सक्छ धनु राशिको लागि आजको दिनमा नयाँ कामको थालन गर्नको लागि उपयुक्त दिन रहेको छ नोकरीबाट पनि राम्रो फाइदा हुने देखिन्छ केही बोल्दा भने विचार गरेर बोल्नुहोला खानपिन राम्रो हुने देखिन्छ कुम्भ राशि हुने तपाईँको लागि सामाजिक कामको जिम्मा लाग्नेछु तपाईँको कामबाट अरू सबै प्राण सबै प्रसन्न हुने खालको समय छ खानपिन एवं मनोरञ्जन पनि रहनेछ र अन्तिममा मीन राशि हुने तपाईँको लागि आजको दिन धन राम्रै काम हुने समय रहेको छ सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ नतिजा थोरै मात्र दाएको साथमा रहनेछ वास्तुमा सा। बार राशिफल जे जसो भने पनि हामी आजको दिनमा सतर्क भएर हाम्रो कामलाई सही ढङ्गबाट हामीले अगाडि बढायौँ भने हाम्रो दिन अवश्य पनि राम्रो रहँदैछ तपाईँ रेडियो अर्पण एक सय चार पाँच लाइनमा रेडियोमा छु यो आवाजलाई तपाईँको रेडियो शीर्षमा सहयोग मिलेको छ पाँच मेघेजको उन्नाइस घन्टे प्रसारणमा के कस्ता खालको कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुत है कार्यक्रम शुभबिहानी सुनिरहनु भएको छ यस लगत्तै तपाईँले सात तिसदेखि आठ बजीसम्म कृषि सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा 8 बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगत्तै तपाईँले हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ नौ बजीसम्म र नौ बजेको समय हो नेपालबहाडी समाचारको नेपालबी समाचार लगत्तै तपाईँले दस बजीसम्म लोकसंकार सुन्न सक्नुहुनेछ दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले दस पन्ध्रदेखि एघार बजीसम्म नयाँ नेपाली फिल्म गीतहरू सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै उहाँले बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय नेपाल भाँडी समाचारको र नेपाल बाणी समाचार लगत्तै तपाईँले एक बजीसम्म ननिष्ठ बलिउड सुन्न सक्नुहुनेछ र एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको र अर्पण समाचार लगतै तपाईँले तिन बजीसम्म सुन्न सक्नुहुनेछ अर्पण समर्पण र अर्पण समर्पण लगत्तै तीन बजेको समय हो नेपाल भाँडी समाचारको र नेपाल भाँडी समाचार लगतै तीन पन्ध्रदेखि चार बजेसम्म तपाईँले लभ ट्युन सुन्न सक्नुहुनेछ हेर चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले चारदेखि पाँच बजेसम्म रोजाइमा लोक भाकस हुन सक्नुहुनेछ प्रत्यक्षको साथमा र पाँच बजेको समय हो अर्पण बुलेटिन अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजीसम्म तपाईँले देश विदेश हुन सक्नुहुनेछ र छ बजेको समय हो नेपाल बाणी समाचारको छत्तिसदेखि सात बजीसम्म तपाईँले अर्पण स्थानीय समाचार र सा। सात बजेको छ प्रत्यक्ष प्रायोजन गरेको छु लगत्तै सातबीसदेखि आठ बजीसम्म तपाईँले सुन्न सक्नुहुनेछ आठ बजेको समय हो नेपाल बाँडी समाचारको नेपाल बाँडी समाचार लगतै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँलाई बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र दस बजे बिबिसी नेपाली सेवा लगत्तै दस बजीसम्म तपाईँले श्रुति सम्वेक सुन्न सक्नुहुनेछ उज्याल नाइन्टी नेटवर्कबाट र दस बजेको समय हो नेपाल एफएम समाचारको नेपाल एफएम समाचार लगत्तै तपाईँले एघार बजीसम्म खोलदुरी डट सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म हामीले विश्राम लिने गर्छौँ र भोलि बिहान चार बजी तपाईँको माझमा नृत्य शास्त्र पर्वसम्मला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले पर्भात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन साझ खबरको सिआइएन साझ खबर लगतै छत्तिसदेखि तपाईँ सात बजीसम्म बाँडी बहस र बाँडी बहस सकिने बित्तिकै तपाईँले सात बजेको समयमा अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र अर्पण स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः तपाईँको माझमा उपस्थित हुने गर्छौँ यो त रह्यो रिज्यू अर्पण एक सय चार थप्लो पाँच मेघ हर्जको उन्नाइस घन्टे प्रसारणमा के कस्ता खालका कार्यक्रम प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखातर्फ यिनै विविध जानकारी सँगसँगै कार्यक्रमबाट भेद माग्नुपर्ने हुन्छ आज जतिको पनि जन्मदिन पारेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु सुनिर सुनिर्त दिन भयो तपाईँलाई धन्यवाद हेथिन्जेलसम्मको लागि प्राविधिक मित्र रिजनले मेरो आभासलाई तपाईँको रेडियो स्टेटसम्म पुर्याउनुको लागि सहयोग गर्नुभयो रिजनप्रति आभार प्रकट गर्दै कालेबुङ शुभ बिहानीको यो नवीन श्रृङ्खलाबाट समाज चाहन्छ तपाईँको बाँकी रहस् नमस्कार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 सु सुनमा टी का साथ आयुर्वेदिक उपचार छुटाउने दस केजी सम्मेर को मोटोपन घटाउने इजी सिलिम टी एट डाइट लिप्रो मेटा चार इंचाई बढ़ाने आयुर्वेद दस केजी सम्मान